पड़ एक सौ चार थोप्लो पांच मेगा हर्ज रो कार्यक्रम अर्पण समर्पण स्वागत तपाईले मिठो आवाज मिठो धुनबाट कि अर्पण समर्पणको यो बसाई आइसकेछ दुई बजिसक्या रहेछ भनेर पक्कै पनि हो अर्पण समर्पणको व्यवसाय लिएर हामी उपस्थित भइसकेका छौँ तपाईँलाई थाहा नै छ हरेक दिन आउँछौँ दुई बजेको अर्पण समाचार लगत्तै आउँछौँ र करिब करिब तिन बजेसम्म तपाईँसँगै रहन्छौँ मिठा मिठा गीत सङ्गीतहरू नेपाली गीत सङ्गीतको क्षेत्रमा चर्चामा रहेका गीत सङ्गीतहरू तपाईँको माझमा राख्छौँ र आज मैले विशेष गरी सुगम सङ्गीतको क्षेत्रमा चर्चामा रहेका आधुनिक गीत सङ्गीतहरू अर्पण समर्पणको व्यवसायमा तपाईँको लागि राख्नेछु र तपाईँलाई पनि आउन मन लागेको छ आफ्नो आफन्तलाई सम्झिन मन लागेको छ घरपरिवारलाई सम्झिन मन लागेको छ कुनै सन्देशहरू दिन मन लागेको छ भने आउनुहोला दुईवटाबाट तपाईँको लागि हामीले खुल्ला गरिसकेका छौँ शून्य र शून्य छप्पन्न लागि खुल्लै र समर्पणको श्रृङ्खलामा रहेर विशेष गरी हामी तपाईँकै सम्झना तपाईँकै आफन्तसम्म पुर्याउँछौँ सम्झना समर्पण गर्छौँ र तपाईँले यति हामीलाई इन्टरनेट अनलाइनको र्पणको श्रृङ्खलामा कोही साथी भन्ने सङ्केत गर्छु दोस्रो पटक ल ठिकै छ कतिको सुन्नुहुन्छ रेडी अर्पण धेरै सहभागिता चाहिँ कमै मात्र हुने गर्छ है ल ठिक छ खुसी लाग्यो धेरै समय पछाडि भयो पनि भेट भयो है अब चाहिँ पक्कै फोन लाग्छ प्रयास चाहिँ गरिराख्नु होला है त अनि आज जयरामजीले चाहिँ सम्झिने अर्पण समर्पण मार्फत हुन्छ खुसी लाग्यो अहिले भने बिदा हुन्छ है त ल नमस्कार, नमस्कार। जयरामजी हुनुहुन्थ्यो यति बेला कुराकदेखि आउनु भएको थियो र अर्पण समर्पणको श्रृङ्खलामा तपाईँलाई पनि आउन पन मन लागेको छ दुईवटा बाटो खुल्लै छ आउँदै गर्नुहोला र यति बेला अर्पण समर्पणको श्रृङ्खलामा हामी एउटा सुमधुर आवाज तपाईँको माझमा राख्छौँ त्यस पछाडि तपाईलाई तपाईँसँग कुराकानी गर्न तपाईँको सम्झना तपाईँको आफन्तसम्म पुर्याउनको लागि आउने नै छौँ यति बेला भने अर्पण समर्पणको यो श्रृङ्खलामा राख्न चाहन्छु शान्ति परिवारले निकै नै सुमधुर सोर दिनुभएको छ यो गीतमा रमेश राज भट्टराईले बजारमा लिएर आउनु भएको हो यति बेला राख्छु तपाईँको माझमा यो निकै नै कर्णप्रिय आवाज चाहन्छु हातबाट निकै नै सुमधुरा आवाज तपाईँले सुनिसक्नु भएको छ साथसाथै तपाईँले यति बेला हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट अर्पण डट कम लगइन गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ र अर्पण समर्पणको श्रृङ्खलामा रहेर विशेष गरी हामी तपाईँको सम्झना तपाईँको सन्देशलाई तपाईँकै आफन्तसम्म पुर्याइराखेका छौँ यदि आफन्तलाई सम्झिन मन लागेको छ घर अलिकति टाढा हुनुहुन्छ आफन्तबाट अलिकति टाढा हुनुहुन्छ कुनै सन्देश दिन मन लागेको छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य छपन्न पाँच त्रिसठी तिन सय र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यति बेला कोही साथी हुनुहुन्छ राजले इसारा गरिराख्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार नमस्कार दिदी हजुर कहाँ बाटो को बोल्दै हुनुहुन्छ राधिका शिवाकोटी हजुर के छ राधिका हालबर मेरो गरको नयाँ समय पछाडि भेट भयो त्यही भएर बिचमा कता हराउनु भएको थियो भनेर पनि त छोडिसक्थ्यो होला नि हराएको भए त है है अनि अनि दाजको पनि एकदमै राजुको पनि राधि भएको छैन मेरो पनि भएको छैन सँगसँगै त्यस ल ठिकै छ हजुर पनि समर्डमा आउनुभएको छ सम्सिन चाहिँ कसलाई राख्यो विशेष गरी हजुरको लागि नानीभाइ अनि पञ्चोनमा हुने रामाको लागि अनि विष्णु लागि अनि रेडियो सुनेर बस्नु नानी अनि मम्मीहरू सबैजनाको लागि र अनि काठमाडौँमा बस्नुहुने मेरो विक्रमभाइको लागि अनि मलाई राधिका भनेर चिन्नुहुने नचिन्नुहुने सम्पूर्णको लागि हुन्छ राधि नमस्कार राधेकाजे हुनुहुन्थ्यो ब्रह्मनगरबाट भन्दै हुनुहुन्थ्यो अर्पण समर्पणको श्रृङ्खलामा अर्को साथी पनि आइसक्नु भएको छ अरे म ढिला नगरिकन उहाँलाई स्वागत गर्छु भन्दै थिएँ फोन डिस्कनेक्ट भएर आजले त्यस्तै इसारा गर्नुभएको छ यति बेला अर्पण समर्पणको श्रृङ्खलामा फेरि पनि हामी अर्कै एउटा मिठो आवाज नै तपाईँको राख्न चाहन्छौँ त्यसो त आज अर्पण समर्पणको श्रृङ्खलामा मैले आधुनिक गीत सङ्गीतको क्षेत्रमा निकै नै चर्चामा रहेका तपाईँले गुनगुनाइरहने तिनै गीत सङ्गीतहरूलाई लिएर उपस्थित भएको छु गीत नमस्कार। नमस्कार को नाम? नीलम अधिकारी नीलम अधिकारी राज्य एकचोटि आजैको भागो छैन होला अ मेरो त भागो छैन कार्यक्रम सकि पछि हुन्छ खाना चाहिँ अलि चाँडे हुन्छ खाजा चाहिँ अब टाइम हुँदैछ नि दाइ अ हजुर हजुर हजुरको प्रोग्राम अब यत्रो मान्छेहरुलाई सुविधा दिइरहन भएको छ त्यही दाइ ए बिस्तरी हुन्छ अनि अनिलम जी हजुर के छ साथीसँगको हालखबर बसीबसाई कस्तो छ रमाइलो छ पक्कै पनि है बसीबसाई खै रमाइलो त भनिहाल्यो अलि रमाइलोै मान्नुपर्छ अब आफ्नो घर परिवारसँग त छैन नि हुनुहुन्न है ल ठिकै छ सधैँ राम्रो सोच्नुहोस् राम्रो गर्नु पक्कै पनि त्यही बेला बेला सम्झिँदै गर्नु होला बिर्सि चाहिँ नहाल्नु भनेर भन्छु अनि अर्को दिदी हुनुहुन्छ क्या खोलेसी मल भन्ने ठाउँमा उहाँलाई पनि धेरै धेरै सम्झेको छु म आउन पाएको छुइनँ नरिसाउनु होला भन्न चाहन्छु होइन त्यस पछाडि मेरो स्पेसल्ली मित्र मित्रहरू हुनुहुन्छ पवनजङ्ग पाण्डे होइन सरी सरी भण्डारी है त्यस पछाडि मेरो थानकोटको साथी अर्को हुनुहुन्छ सुदन तामाङ होइन अनि अर्को हाम्रो यहाँ कमेडी ग्रुप छ क्या उहाँहरूलाई चाहिँ धेरै धेरै सम्झेको छु भन्न चाहन्छु है त धेरै धेरै धन्यवाद थ्यो यति बेला शक्तिखुर र तपाईँलाई पनि आफन्तसम्म आफ्नो सम्झना सन्देश दिन मन लागेको छ पुर्याउन मन लागेको छ भने आउनुहोला दुई घन्टाबाट तपाईँको लागि खुल्लै छ यति बेला भने हामी अर्पण समर्पणको यो श्रृङ्खलामा अब एउटा मिठो आवाज तपाईँको माझमा राख्छौँ यति बेला तपाईँ सम्पूर्णको लागि यो निकै नै मिठो आवाज sapa ni sagem ape gama pani pamapagama sapa mabe sama gemasagesane sapa ni sagah जीते रह गई यह नतीजा अफ तीर पारे रह गई ऊ जीते रह नतीजा फैतीर पारे रह गई हिजो नीता बासना दिल जो निंता दी बसना दिल में अज गाड़े तरले मारे रह गई कुछ तेर गई यह हरे गई नतीजा अफनी तीर गई मार आकाश पाटना सरे र गई आकाश पाता सीना सारे रई पाते थी घायल नहीं है पीठ मारे रह गई तो जीते गई या हरे रह गई नतीजा अफ तीर मारे बे गई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 छपन्न पांच बैसठी पांच सौ उन्नाइल ओ खाना पकाउने ग्यास पनि सकिएको रहेछ राइस कुकर पनि चाहिएको थियो हे भगवान भोलि त साथीको बर्थडेमा पनि जानु पर्ने गिफ्टको सामान कहाँबाट ल्याउने होला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 जनहितका लागि भवन निर्माण व्यवसायी सङ्घ पूर्वीचित वन फोन शून्य छपन्न पाँच त्रिसठी दुई सय एकहत्तर राशी अनु पत्थर का संपूर्ण कारोबार को बीसो वर्ष पुरानो वर्षा बजार पसल पसल, बजार लुमिनी ठीक टेक बे चार पचास चौसठी एक सय पैतिस पुनश्चर्यी पसलको अत्याधुनिक सोरुम हाम्रै पर्सा बजार एभरेस्ट बैङ्कको ठिक तल चौबिस कोठी चोकमा सञ्चालनमा आएको सहर जानकारी गराउँदछौ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 पछाडिको समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम अर्पण समर्पण तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकी लोकप्रिय रेडियो तपाईँले सुन्नै पर्ने रेडियो रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेकहर्समा र साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनबाट पनि सुनेर भएको छ र तपाईँको माझमा तपाईँको सन्देश सम्झनाहरू आफन्तसम्म पुर्याइराखेका छौँ यदि तपाईँलाई पनि सम्झिन मन लागेको छ यो समयमा हामीसँगै सहयात्रा गर्न मन लागेको छ भनेदेखि आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस यति बेला कोही साथी त् हुनुहुन्छ नमस्कार दिदी हजुर सुनिल अनि आ... के गर्नुहुन्छ सुनिलजी बसिब गर्मी भइरहेछ गर्मी बढिया छ हिजो पानी परेको थियो अलिक शीतल भएको थियो केही समय त है अब के गर्नु सधैँ त्यस्तै हुँदैन पानी परिराखेर पनि अप्ठ्यारो घाम लागिराखेर पनि अप्ठ्यारो है ल ठिकै छ राम्रोसँग बस्नुहोस् आफ्नो ख्याल गर्नुहोस् गर्मी समयमा अलिकति बढी ख्याल पनि गर्नुपर्छ है अनि सुनिलजीले रेडी अर्पण चाहिँ कतिको सुन्नुहुन्छ निए निए सुन्नु है ल ठिक छ सुन्नुहोला माया गर्नु गर्नुहोला सुझाव दिनुहोला है त अनि आज कार्यक्रममा चाहिँ सम्झिने कसलाई हुन्छ सुनिल कार्यक्रम आउनुभयो खुसी लाग्यो आउँदै गर्नुहोला माया गरिराख्नुहोस् है ल नमस्कार सुनिलजी हुनुहुन्थ्यो यति बेला पदमपुरदेखि भन्नुभएको थियो र अर्पण समर्पणको श्रृङ्खलामा अर्को साथी पनि हुनुहुन्छ पर्खिराख्नु भएको छ फटाफट उहाँसँग कुरा गर्नु समय धेरै छैन भन्दै हुनुहुन्छ राजले म उहाँलाई स्वागत गर्छु नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ के गर्नुहुन्छ नि घरतिर बसी बसा हो कार्यक्रममा पहिलोपटक हो र यस्तो भइदिए अझ राम्रो हुन्थ्यो नि अर्पण समर्पण भन्ने त्यस्तो केही छ ल ठिकै छ तपाईँहरू जसरी चाहनुहुन्छ हामी तपाईँको माझ त्यसरी नै आउँछौँ है आज़े। आज़े आज़े। आज़े। मेरो बाबालाई मेरो बाबा उता पूर्व जानुभएको छ उहाँलाई चाहिँ बिस्तारै आउनु होला भन्न चाहन्छु अनि मेरो साथी मेरो बेस्ट फ्रेन्ड लक्ष्मी जो हेटौडामा छिस गरेको छु अनि हजुरलाई बस्ने दादालाई मेरो कुराकानी गरिदिनु भयो कोही साथै हुनुहुन्छ हजुर कसलाई नमस्कार गरेँ मैले त आइहाल्छ नि दुःख मानेर पनि त भएन नि है यस्तो पनि हो दिनशील चे, प्राणी भएर पनि असन्तोकी रन्त लागिसकेका छौँ स्पेसल्ली भन्नुपर्दाखेरि तपाईँ र प्राविधिक दाईलाई हामी <laughs> दुवैजनाको त्यसपछि मेरो साथी छ यहाँ राम्रो निलम अधिकारी लगायत हाम्रो यहाँ एउटा कमेडी ग्रुप छ कि त्यो सबै साथीहरूलाई र स्पेसल्ली चाहिँ मेरी हृदय कि रानी खानी आँखा नानी पवन जिन्दगानी बन्दना उपेती भण्डारीलाई चाहिँ मिस यू भन्न चाहन्छु हुन्छ पवनजी आउनु खुसी लाग्यो अहिले पनि ल नमस्कार पवनजी हुनुहुन्थ्यो यति बेला र अर्पण समर्पणको श्रृङ्खलाको हामी अन्तमा छ औ भने कार्यक्रमबाट छुटिनुपर्छ कोही साथी हुनुहुन्छ भन्नुभयो हो, हो आ, हुन हुन राजले हुनुहुन्छ अरे म उहाँलाई स्वागत गर्छु त्यस पछाडि भने हामी कार्यक्रमबाट विदा पनि माग्नुपर्छ निर्धारित समय पनि सकिन लागिसकेको सा। स्टुडियोको घरले पनि त्यस्तै भन्दैछ राजको इसारले पनि त्यस्तै भन्दैछ कोही साथी हुनुहुन्छ अन्तिम साथी उहाँलाई स्वागत गर्छु नमस्कार नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ को गर्नुहुन्छ कमला बसी बसाई मात्रै हो घरै हुनुहुन्छ अहिले अनि आज अर्पणसम्म रुटमा आउनु भएको छ अन्तिममा आउनु भएको छ हामीसँग समय पनि धेरै छैन सम्झिने कसलाई कमलाले फटाफट सम्झिनुहोस् धन्यवादको लागि हुन्छ आउँदै गर्नुहोला माया नमार्नुहोला है त ल नमस्कार नमस्कार अह कमलाजी हुनुहुन्थ्यो यति बेला र अर्पण समर्पणको आजको श्रृङ्खलाबाट भने अब छुट्टिनुपर्छ र आजले बिदा मागिहाल्नुहोस् है भन्नुभएको छ एटिनजेलसम्म तपाईँले अर्पण समर्पणको श्रृङ्खलालाई साथ दिनुभयो मसँगै रहिदिनु भयो अझ भनौँ रेडियो अर्पणसँगै रहिदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु र त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पन डट कम लगइन गरेर विश्वको जुनसुकी खुनाबाट तपाईँले पनि साथ दिनुभयो मेझीदेखि महाकालीसम्म जहाँ कहीँ रहेर तपाईँलाई पनि धन्यवाद दिन्छु र फोन सम्पर्कमा आउनुहुने तपाईँप्रति त निकै नै आभारी छु आज कार्यक्रममा आउनुभएको थियो जयरामजी कुराकबाट राधिकाजी ब्रह्मनगरबाट निलम शक्तिखोरबाट सुनिल पदमपुरबाट एन्जल हुनुहुन्थ्यो त्यसै गरी पवन हुनुहुन्थ्यो र अन्तमा कमला आउनुभएको थियो तपाईँलाई पुनः एकपटक धन्यवाद दिन्छु फोन प्रयास गर्नुहुने तपाईँलाई पनि धन्यवाद छ र यतिन्जेलसम्मको प्राविधिक साथको लागि राजलाई धन्यवाद नदिइरहन सक्दिनँ मैले धेरै धेरै धन्यवाद राजलाई पनि यतिन्जेलसम्मको साथको लागि र आजको अर्पण समर्पणको व्यवसायबाट म प्रतीक्षा पनि छुटिन्छु चार बजे पछाडि रोजाइमा लुकफाकाको वसाइ लिएर तपाईँलाई भेट्न फेरि उपस्थित हुने नै छु त्यतिन्जेलसम्मको लागि पनि छुटिन्छु हौस् त नमस्कार जोन कुरा को दर थो हम्रो सानो घर थ सिद्रा परेर राम देखि फिर मेरे भाई को